स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल मलुकै प्रमुख राजमार्गको रूपमा परिचित चितवनको नानगढ लोथड सडक खण्ड भत्किएर जीण बन्न थालेको छ मर्मत गरेको दुई महिना नबित्दै सडक भत्किने क्रम शुरू भएको हो लागि ठेक्कामाथि ठेक्का लिने र दिने गरिएकै कारण गुणस्तर मर्मत हुन सकेको छैन ठेक्कामाथि ठेक्का गर्दा नाफा कम हुने भएकाले ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले छोटो समयमै सडक बिग्रन थालेको दुई महिना अघि टाँडी र बकुलर चोकमा सडक त गरिएको भए पनि अहिले भत्किन सुरु भइसकेको छ टाँडी र बकुलर मात्र होइन नानगढ लोथर सडक खण्डमा सयौं खाल्टाखुल्टी समेत भएका छन् सडक भत्किएकै कारणले दिन प्रतिदिन दुर्घटना बढ्ने डर पनि बढेको छ दैनिक संयौँ सवारी साधन आवजात गर्ने सो सडक प्रमुख बजार र चोकचोकमा सडक भत्किएर नाजुक बन्दा पनि सडक डिभिजन कार्यालयले बजेट अभाव रहेको भन्दै पन्सिने गरेको छ राजमाग को जिला प्रशासन कार्यगाड़ी के चोक टिकौली भानुचोक बकुलर चैनपुर चोक परसा बजार सिमलटाँडी मगनीचोक बैरहनी खुरे ब्रेन्तनगर भण्डारा र लोत्थर लगायतका अधिकांश क्षेत्रमा सडक भत्किएका छन् सडकमा परेका खाल्टा खुल्टी टालटुल गर्ने गरेकाले समस्या दोहोरिने गरेको विकास सरकार वंश रत्नगरका अध्यक्ष जनी अहमद शेखले बताउनु भएको छ जिल्लाको प्रमुख प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालय अगाडि सड़क बिग्रिएर बिजोग हुँदा पनि सो कार्यालयले सडक मरमतको लागि निर्देशन समय दिएको छैन जिल्ला प्रशासन कार्यालय अगाडिकै सडक त मर्मत भएको छैन अन्य ठाउँको कसरी हुन्छ भनेर टिका टिप्पणी समेत हुने गरेको छ दुई हजार छब्बीस किलोमिटर लम्बाइ रहेको सो सडक खण्ड भत्किएका कारण एक महिनामा साना ठुला सयभन्दा बढी दुर्घटना हुने गरेका छन् सडक बिग्रेकै कारण गाडी चलाउन पनि मुस्किल पर्ने अवस्था आएको छ नारायणघट लोथर सडक खण्डमा चल्ने मिनी बसका चालक बहादुर मगरले भन्नुभयो ढुक्क भएर गाडी चलाउन पाइँदैन विगत पाँच वर्षदेखि सो सडकको अवस्था नाजुक रहेको छ मर्मत गर्न कसैले ध्यान दिँदैनन् दे उहाँले भन्नुभयो मरमत नगरेकी कारण यस खण्डमा बढी दुर्घटना हुने गरेको छ खाल्टा खोल्डी भएकाले पानी परेको बेला बढी जोखिम हुने गरेको उहाँको भनाई छ सडकमा हुने धुलो र हिलोले हैरान भएर मरम्मतको लागि पटक पटक डिभिजन कार्यालयमा डेलिगेसन जाँदा पनि मरमतमा चासो नदीको विकास सरकार मञ्चका अध्यक्ष शेखले बताउनुभयो सडक डिभिजन कार्यालयले खाल्टाखुल्डी टालटुल गर्ने र दीर्घकालीन समस्या समाधानतर्फ नसोचेको उहाँले बताउनुभयो सडक डिभिजन कार्यालयका डिभिजन इन्जिनियर सौरभ बज्राचार्यले नानगढ सड़क मरम्मतको ठेक्का दिइसकेको र वर्षा सकेपछि काम शुरू हुने सितवनको रत्नगर नगरपालिका नम्बर आठ पर्सोनी बगैँचामा अवैध ढङ्गबाट सञ्चालन गरेको सुर्ती उद्योगमा स्थानीय प्रशासन र आन्तरिक राजस्व कार्यालय भरतपुरले सोमबार साँझ छाप हिजो छापा मारेको छ राउत स्वर्ते उद्योगको नाममा बेज ब्रान्डको स्वर्ती बिना इजाजत उत्पादन गरी बिक्री गर्दै आएको सूचनाको आधारमा प्रहरीको सहयोगमा छापा मारेको आन्तरिक राजस्व कारले भरतपुरका प्रमुख प्रेम उपाध्यायले बताउनु छापा मार्ने क्रममा बजार पठाउन तयारी अवस्थामा राखिएको छ हजार दुई प्याक स्वर्ती नौ बोरा स्वर्ती उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र प्याकिङका उपकरणहरू बरामद गरेको प्रमुख उपाध्यायले बताउनु भयो उद्योग सञ्चालनमा ल्याइएको घरका गर घरधनी मदन राणा मगर र सोही फ्याक्ट्रीमा कार्यरत कर्मचारीहरूलाई आन्तरिक राजस्व कार्यालयमा उपस्थित हुन ऊर्धी जारी गरेको र उद्योग सञ्चालनको खोजी भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ चितवन निकुञ्जमा बाघको संख्या बढेको बढै छ नेकुञ्ज आसपासमा बस्ने सर्वसाधारणहरू पनि त्यति अनुपातमा बाघबाट असुरक्षित हुँदै गएका छन् बाघको आक्रमणमा परेर दुई वर्षमा नेकुञ्ज वरपर बस्ने एघारजनाले ज्यान गुमाएका छन् बाघको आक्रमण पछिल्लो समय पश्चिम चितवनको मेगोली र त्यस आसपासको नारायणी नदी किनारमा बढी हुने गरेको छ गाउँमा पसेर एकैपटक दुईजनाको ज्यान लिने घटना पनि भएका छन् सौराको होटलमा समेत बाघ लुग्न आएको छ विश्वभर आज अन्तर्राष्ट्रिय बाघ दिवस मनाइँदैछ नेपालमा पनि केही समयअघि गरिएको बाघ गणनाको नतिजा सार्वजनिक गरी लगायतका कार्यक्रम हुँदैछन् नेपाल सरकारले सन् दुई हजार बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखेको छ बाघको सङ्ख्या वृद्धिसँगै मानव बस्तीमा बढेको आक्रमणका घटना नियन्त्रण गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ बाघले मान्छेमाथि बढी आक्रमण गर्ने मेगोलिका बासिन्दा तथा चितवन राष्ट्र निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण भोरतेल भन्नुहुन्छ सङ्ख्या बढाउने सरकारी योजना छ यसका साथै माधवमाथि बाघले आक्रमण गरेर ज्यान लिने घटना पनि बढेका छन् निकुञ्ज प्रशासनले उपलब्ध गराएको तीन वर्षताको तथ्याङ्क हेर्दा बाघको आक्रमणमा परेर मान्छेको मृत्यु हुने संख्या बढ्दो रहेको छ आर्थिक वर्ष छैसठी सडसठीमा बाघको कारण कुनै मान्छेको निधन भएको थिएन आर्थिक आक्रमणमा परेर चारजनाले ज्यान गुमाएका थिए भने गत वर्ष अर्थात आर्थिक वर्ष अडसठी उना सातजनाको संरक्षण कर्मीहरूले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणलाई प्रभावकारी बनाउन मध्यवर्ती नियमावली संशोधन गर्नुपर्ने बताएका छन् वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बसेउलीले आइतबार रत्नगरको टिकोलीमा आयोजना गरेको संरक्षणमूलक छलफल कार्यक्रममा उनीहरूले मध्यवर्ती नियमावलीका दायरा फ्राकिलो हुन नसकेकाले समुदाय स्तरमा संरक्षणका का काम कठिनाई भएको बताएका थिए दुई हजार बाहन्न सालमा बनाइएको मध्यवर्ती नियमावलीले संरक्षणको कामलाई असर गरेको भन्दै उनीहरूले नियमावलीकै कारण बसाइसराई गरेर आएका व्यक्तिहरूलाई संरक्षणको काममा सहभागी गराउन संरक्षणको लागि गर्नुपर्ने र नियमावलीमा छिर्दा गर्न नमिल्ने कतिपय विषयवस्तुले संरक्षणलाई प्रत्यक्ष प्रभाव पारेको उनीहरूको भनाइ भरतपुर खानेपानी बोर्ड आर्थिक वर्ष दुई हज़ार उन्सत्तरी सत्तरी, सत्तरी में तीन करोड़भंदा बढ़ी को महसूल सकलन बोर्ड लेखा शाखा ले देखकर जानकारी अनुसार वर्ष कुल चार करोड़ तीस लाख सड़सठी हज़ार रुपैयां आमदानी बोर्ड ने तीन करोड़ सन्ता सन्तावन हजार महसुल सङ्कलन गरेको हो बोर्डले खानेपानी महसुलसँगै धारा जडानबाट अडसट्ठी लाख पचास हजार रुपियाँ र पाइप बिक्रीबाट पन्ध्र लाख साठी हजार रुपियाँ आमदानी गरेको छ त्यस्तै बोर्डले जरिवानाबाट चौबिस लाख राजस्व सङ्कलन गरेको छ यता बोर्डले वर्षभरमा विविध शुल्क बाबद्ध बाइस लाख रुपियाँ राजस्व सङ्कलन गरेको लेखा शाखाको तथ्याङ्कमा उल्लेख छ ता बोर्डले गत आर्थिक वर्षमा छब्बिस किलोमिटर खानेपानी पाइपलाइन विस्तार गरेको जनाएको छ सो अवधिमा बोर्डले एक डेप ट्युबवेल समेत निर्माण गरेको छ त्यसका लागि एक करोड उनातिस लाख अन्ठाउन्न हजार रुपियाँ लगानी गरेको छ त्यस्तै पाइपलाइन मर्मत तथा सुधारका लागि चौबिस लाख बाइस हजार रुपियाँ खर्च भएको कार्यालयले जानकारी दिएको छ सोह्र जुलाई पारेर आयोजना गरेको दण्डका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको भूमिका विषय अन्तर्क्रिया कार्यक्रम मार्फत उपस्थित सरकार वलालाई यस्तो आग्रह गरेको गम्भीर प्रकृतिका अपराध मानवाधिकार कानुन विपरीत कार्य गर्नेलाई राष्ट्रले कारवाही गर्न नसकेको अवस्थामा कारवाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय अदालतको पहुँचका लागि पनि अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसी अनुमोदन आवश्यक रहेको भन्दै एम्डेस्टी इन्टरनेसनल नेपालले देशव्यापी रूपमा यो अभियान सुरु गरेको हो देशमा बढ्दै गएको दण्डहीनता र अराजकता अन्त्यका लागि रोमविधान अनुमोदन गरी आपराधिक घटना अनुसन्धानका लागि अन्तर्राष्ट्रिय अदालतलाई अनुरोध गर्न सकिने एमएसटी इन्टरनेसनल नेपालका निर्देशक रामेश्वर नेपालले जानकारी दिनुभयो विभिन्न संस्थाको सहकार्य र पहलमा पटक पटक नेपाल, नेपाल सरकारलाई रोम विधान अनुमोदनका लागि आग्रह गरे पनि निर्णय नभएकाले जनस्तरबाटै दबाव आवश्यक भएको उहाँको भनाइ छ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा क्यांसर कैंसर निदान काल्ड मेसिन परिवर्तन रेडिओथेरापी का लगी प्रयोग होने मेसिन कैनाडा म एक वर्षघि मेसिनको सोर्स फेर्नुपर्ने भए पनि अहिले मात्र अस्पताल सफल भएको हो उक्त मेसिनले बाह्र वर्षपछि सहज रूपमा सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ सुरक्षाका कारण अन्य अस्पतालमा कोवाल्ट प्रयोग गर्न सरकारले अनुमति दिएको छैन यसको विकिरण चुहाट भई विश्व किमी वरपर मानव बस्ती प्रभावित हुने भएकाले विदेशबाट सावधानी अप्नाएको हुन्छ कोवाल्टको सोर्स फेर्ने काम सकिएको छ केही दिनभित्रै सिकाई का बिरामी उपचार पाने फिजिशिस्ट पर्दुन्न प्रसाद चौरसिया रेडिओथेरापी कर बिरामी ने अब सुविधा पाने चार करोड़ में लिया कोवाल्ट्ठी को क्षमता को को अगिल भाग शक्तिशाली भक्तभ यहां आने बिरामीमे पैंतीस प्रतिशत लेको सेवा लिद्दी आया कोवाल्ट एक मेट में करीब दुई सौ से पैंतीस सेंटीग्रेड को गामा विका प्राप्त कर सकने multimodal <laughs> अखिल नेपाल महिला संघ कठार गाउँ समितिको आइतबार सम्पन्न भेलाले सरस्वती चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ सत्र सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मन्जु आचार्य सचिवमा भूमिका नेवपाने सहसचिवमा गीता उप्रेती र कोषाध्यक्षमा विनिता चौधरी रहनु भएको छ अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य प्रभा बराल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा अखिल नेपाल महिला संघकी क्षेत्रीय इन्चार्ज सुमिता डलाकोटे जिल्ला सचिव विमला नेौपाने जिल्ला सदस्य दुर्गा आचार्य नेकपा एमाले कठारका अध्यक्ष नब्राज पाठक सचिव कृष्ण चौधरी क्षेत्रीय सदस्य इन्द्र बहादुर थापा लगायत कार्यक्रम शान्ता सामुदायिक वन उपभोक्ता समूह रनपा पाँच मनहराको एघार सदस्यीय नयाँ कार्य समिति चयन भएको छ समितिको अध्यक्षमा अशोक प्रसाद चौधरी उपाध्यक्षमा पुष्पराज श्रेष्ठ सचिवमा रामचन्द्र महतो कोष पुष्पराज आचार्य सदस्यमा बलराम चौधरी रामकुमार चौधरी भुखल महतो गोकर्ण कुमारी महतो गीता पौडेल धनरजिया कुमारी महतो सुकमाया गुरुङ चयन हुनु भएको छ <स्याँ> अस्थायी शिक्षक सङ्घर्ष समिति जिल्ला कार्य जितवनको हिजोको भेलाले शिक्षकहरूको जिम्मेवारी बाँडफाँड गरेको छ दुई हजार त्रिसठी वैशाख दसपछि नियुक्त भएका स्थायी शिक्षकहरूको भेला एवं साङ्गठनिक गतिविधि छलफल कार्यक्रमले पाँचवटा क्षेत्रमा शिक्षकहरूको जिम्मेवारी बाँडेको हो जसअनुसार क्षेत्र नम्बर को संयोजकमा गणेश थपलिया क्षेत्र नम्बर दुईको संयोजकमा भेमबहादुर खड्का क्षेत्र नम्बर तिनको संयोजकमा पदमबहादुर चेपाङ क्षेत्र नम्बर चारको संयोजकमा विष्णुप्रसाद पौडेल र क्षेत्र नम्बर पाँचको संयोजकमा सुमान सिलवाललाई चयन गरिएको छ साथै आर्थिक संयोजकमा लोकप्रसाद चापागाईलाई जिम्मेवारी दिएको छ बालकुमारी कन्या उच्च माध्यमिक विद्यालयमा निकालेका महिला शिक्षिकाहरूको पुनर्वहालीको माग गर्दै हिजो चितवनका राजनैतिक दलका प्रमुखहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् विद्यालय व्यवस्थापन समितिले पूर्वाग्रही ढङ्गबाट शिक्षिकाहरू निकालेको भन्दै चरणबद्ध आन्दोलन भइरहेका बेला जिल्लाका प्रमुख राजनैतिक दलहरूले प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्मालाई ज्ञापन बुझाएका हुन् न्यायका लागि भन्दै आन्दोलनरत शिक्षिकाहरूको आन्दोलनमा आफहरूको ऐक्यबद्धता रहेको राजनैतिक दलका अब पालो अर्पण जना नेकपा मा माओवादीका केन्द्रीय सदस्य जोगबहादुर महराले पार्टी अध्यक्ष प्रचण्डलाई जथाभावी अरू दललाई गाली नगर्न दिएको सुझावप्रति तपाईँ के भन्नुहुन्छ यस सहमति र समझदारीमा अप्ठ्यारो पार्ने चिन्ता बे अनुशासनको पाठ र सी सुझाव लाग्ने भए ज मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आने टाइप करी आपूलाईप चौवालीस पचपन व पैंतालीस पचपन्न मठा अर्पण जन आवाज को मत परिणाम हरेक साझा पांच बजे बुलेटिन में प्रस्तुत करने ट्रैफिक खबरको तबेला नामदुवाथि टेडा बिर्ग सडक खण्ड खुल्ला छ त्यसैगरी नानगट मोगलिन मोगलिन अभिषेक काठमाडौ मोगलिन दमोली पोखरा नानगट प्रासेबिटर्स सडक खण्ड पनि खुल्ला छ ट्रैफिक खबर ट्रैफिक खबरको साथमा 42.4 डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्ननगर 114421 फोन नम्बर 0555363063 मोबाइल नम्बर 98550163743 अवस्त बिहान सात बजे अर्पण स्थानीय समाचार सकियो ध्रवरास बिदा भाई नमस्कार अर्पण स्थानीय समाचार को साथ में एटीच्यूड मल्टीलर्निंगी मैथ साइंस री पांच विषय मांग